नमस्कार तपेंक रेडियो एकानब्बे दशमलव छ हरेक आइतबार दस, हर दस बजेको समाचार पश्चात एघार बजेसम्म गुन्जनी कृत्य मुक्त मालाको समय आज पनि सुरु भइसकियो सधैँ चाहिँ मदन भण्डारी तपाईँहरू समक्ष उपस्थित भइसकेको छु तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा छ पूर्वमा सुनिरन भएको हुनुपर्छ सिमाना सँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरन भएको हुनुपर्छ अनि त्यस्तै गरेर संसारभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ मुक्त मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त घरहरू राख्ने गर्छौँ मुक्तकारहरूसँग राख्ने गर्छौँ मुक्तसँग हरेक तरङ्ग मुक्तक संग्रह रहेको छ चेतनाको तरङ्ग मुक्तक सङ्ग्रह केही समय अघि विराटनगरमा विमोचन भएको हो मुक्तकार हुनुहुन्छ मन्जु घिमरे दाहालजी उहाँको घर विराटनगर नै कार्यक्रमको प्रारम्भमा म यसै सङ्ग्रहभित्रबाट केही मुक्त खरबहरू तपाईँहरू समक्ष राख्नेछु तत्पश्चात हामी सुन्नेछौँ हजुर लेखकै आवाजमा मुक्त खरफहरू चेतनाको तरङ्गभित्रबाट म उहाँलाई लिएर आउनेछु कार्यक्रममा अहिल्यै भने ढिला नगरी चेतनाको तरङ्गभित्रबाट केही मुक्त खरफहरू समक्ष राख्न चाहन्छु य काड़ा झार मेउ ये श्रद्धा का थुंगा घास् युग मेरा दातर को सामूहिक मक्स प्रिय जीवन भरी हाँ देती भो मुक्त चेतना को तरंग मुक्त संग्रह भिट मैं लि संग्रह को प्रकाशक र नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखा विकुर उचालेर अब भोक्नै पर्दैन पर पर संसार अब सक्यो गौतलीको चिरबिरले कुम्बा कण सोइ मुट्छ अब ढोल ठोक्नै पर्दैन अर्को मुक्तक म मेरो छुपडी र उसको महलमा फरक छ मेरो छुपडी र उसको महलमा फरक छ कसैको जीवन शैली पल फरक छ एक एक गुण खेलाएपछि थाहा हुन्छ बोतलको पानी र गङ्गा फरक छ निकै गच्छपको मुक्तक लेख्नुहुन्छ मन्जु घिमरे दालजी धनकुटा मुगा वहाँको जन्मस्थल अहिले विराटनगर तिनमा बसोबास गर्दै हुनुहुन्छ तिम्रा कटाक्षले मलाई पटक्कै छुने छैन तिम्रा कटाक्षले मलाई पटक्कै छुने छैन शब्द बाँडको सामना गरौँला तर रुने छैन यो जिन्दगीमा सानातिना चोट लाग्दैमा मेरा मिठा सपनाहरूको हत्या हुने छैन अहिले म वाचन गरिरहेको छु चेतनाको तरङ्ग मुक्तक सङ्ग्रहभित्रबाट मुक्तक केही समय पश्चात लेखकले वाचन गर्नुहुनेछ आजको यो वसाई रहनेछ मुक्तकार मन्जु घिम्रे दाहालजीको चेतनाको तरङ्गको चौरीभरि साँडे जुत्छन् उडाएर धुलो छारो चौरीभरि साँडे जुत्छन् उडाएर धुलो छारो शासकको मन हुन्छ ढुङ्गोभन्दा अझै साह्रो मर्नेलाई स्वर्ग मिल्छ बाँच्नेलाई सत्य दुःख किन हुन्छ मेरो देशमा मर्नभन्दा बाँच्न गाह्रो खट्ने प्रदर्शित हुने अहोरात्र रहेछु खने प्रदर्शीत हुने अहरात्र रहेछु निर्देशित मार्गको बटुवा मात्र रहेछु दृश्यवलीमा रम्ने त दर्शकहरू छन् म त केवल रङ्गमञ्चको पात्र रहेछु ओहो हो हो हो यो मुक्त खैले भन्नै पर्दैन चेतनाको तरङ्ग भित्रबाट हो भने अन्तिम मुक्त म लिन्छु यो सङ्ग्रहभित्रबाट अनि हामी एउटा गीत सुन्छौँ गीत पश्चात म लिएर आउनेछु लेखकलाई हार जीत पाप, पुन्य हार पाप पुन्य जीवन में शांत रहुशी बिना सुख प्राप्त नरू को रिश करोता गीत पश्चात मूक्त कार मन्जु घिम्रेता हालजीसँगको भलाकुसारी लिएर अहिले भने म गीत तपाईँहरू समक्ष राख्न चाहन्छु अरूणा लामाजी र जितेन्द्र परदेवाजीले गाउनुभएको अरूणा लामाजीले लेख्नुभएको अनि यस गीतमा सङ्गीत भर्नुभएको छ शरणजी र रन्जितजीले अहिले गीत सुनाउँ गीत पश्चात् आउने नै re ko bol jaye tar साक्षी छ हृदयको माया तिम्रै हो यो जीवन सम्झना सुम्पेको तिम्रो त्यो माया बोलाउने छैन आजन्मा सम्झना राख्नेछु सधैँ बाधेको बाचा माया फुले को, तारा, एक यो निकै नै मिठो गीत पश्चात पुनः स्वागत छ श्रोता सुन्दै हुनुहुन्छ रेडियो बीज अनि एकानब्बे दशमलव छ मेगा कार्यक्रम मुक्त माला हाउ श्रोता मुक्तकार मन्जु घिम्रे दालजीसँग भलाकुसारी गर्नेछु म कम्ती बोल्नेछु आजको यो बसाई मैले अघि पनि भने मुक्तकार मञ्चु खिमरे दाहालसीको चेतनाको तरङ्गको बसाई हो उहाँलाई स्वागत गरिहाल्छु दिदी स्वागत छ कार्यक्रममा धेरै धेरै बधाई छ तपाईँलाई शुभकामना छ चेतनाको तरङ्ग मुक्त सङ्ग्रह तपाईँको अहिले पाठक समक्ष आ, यो पहिलो मुक्तक सङ्ग्रह है तपाईँको हजुर मुक्त सङ्ग्रह हो योभन्दा अघि हजुरले कविता सङ्ग्रह निकाल्नु भएको थियो मेरो आज चाहिँ अब अलिक कम्ती बोल्छु म तपाईँकै मुक्तक बढी सुनौ सुनौ लागेको कार्यक्रममा मुक्तक सुनौ न दिदी मुक्त पहिलो मुक्तक, मुक्तक। तराई पहाड हिमालयको बाटो भइपुग्छ पुर्खाची बाटो भर पहाड़ी <laughs> मल को बाटो भैपुग् पुर्खाची को बाटो भैपुग् जीवन को अंतिम बेला टीका मत्र लग जीवन को अंतिम बेला टीका मत्र लगन मेरे देश को एक तर पहाड़ी मल को बाटो भ पुर्खाहरूले कुल्चिएको बाटो भए पुग्छ तराई पहाड हिमालको पाटो भए पुग्छ पुर्खाहरूले कुल्चिएको बाटो भए पुग्छ जीवनको अन्तिम बेला टिका मात्रै लगाउन जीवनको अन्तिम बेला टिका मात्रै लगाउन मेरो देशको एकै चिउटी माटो भए श्रोता मुक्तकार मन्जु घिमरे दाहाल मसँग हुनुहुन्छ आज चेतनाको तरङ्ग उहाँको मुक्त सङ्ग्रह भर्खरै फाटक समक्ष आएको सोही सङ्ग्रहभित्रबाट केही मुक्त करपहरू उहाँकै आवाजमा सुन्नेछौँ अनि सँगसँगै कुराकानी त रहने नै छ अर्को मुक्त सुनौ दिदी सौतारीको भेटघाट पनि पर्खिनलाई गाह्रो हुन्छ महत्त्वपूर्ण भन्दा भन्दै जीवन एक दिन छो हुन्छ चौतारीको <laughs> भेटघाट पनि पर्खिनलाई गाह्रो हुन्छ महत्त्वपूर्ण भन्दा भन्दै जीवन एक दिन छो हुन्छ लामो छोटो भन्दा पनि जीवन मिठो पर्खाइयो लामो छोटो भन्दा पनि जीवन मिठो पर्खाइयो मैत्रीपूर्ण साथ यहाँ सबैभन्दा प्यारो हुन्छ सितनाको तरङ्ग मुक्त सुँगलाई कसरी चिनाउनु दिदी यो चाहिँ अब सबै मुक्तकहरू सन्देशमूलक छन् अनि यो सन्देश दिने भएको हुनाले यसलाई चेतनाको तरङ्ग भनेर मैले नाम राखेको छु कति मुक्त सङ्ग्रहमा सङ्ग्रहित छन् दिदी अहिले यसमा यसमा एक सय छप्पन्नवटा मुक्त छन् कस्ता कस्ता मुक्त हराबहरू तपाईँले सङ्ग्रहभित्र हटाउनु भएको छ यसमा सबै अब देखेका सुनेका आफूले अनुभव गरेका सबै मुक्तहरू यसमा सङ्ग्रहितहरू राख्नुभएको छ विक्रेताहरूको भिडमा ऊ असल क्रेता हरायो परम्परा मेरो मौलिकसँग एउटा अध्यता हरायो विक्रेताहरूको भिडमा ऊ असल क्रेता हरायो परम्परा मेरो मौलिकसँग एउटा अध्यता हरायो मेरो देशको माटोमा खनेर मोती फलाउन सक्ने uh -huh. मेरो देशको माटोमा खनेर मोती फलाउन सक्ने देशलाई चाहिएको किसानको प्यारो नेता हरायो ah, प्यारो साथले नै सुन्दर कतिपय हुन्छ जीवन सद्भावले नै छोटो भए पनि जय जय हुन्छ जीवन uh -huh. प्यारो साथले नै सुन्दर कतिपय हुन्छ जीवन सद्भावले नै छोटो भए पनि जय जय हुन्छ जीवन अप्राप्यो सुख खोजेर समय बर्बाद गर्नुभन्दा त्यो शान्तिको खोजी गरौँ सुखमय हुन्छ मैले आमा र सासुआमा उस्तै हुन् भनेर लेखेको छु मेरो प्रिय बगैँचामा प्रेमभावको बाहुलले देखेँ मेरो जीवनमा दुवैका हातहरू अमूलले देखेँ मेरो प्रिय बगैँचामा प्रेमभावको बाहुलले देखे मेरो जीवनमा दुवैका हातहरू अमूलले देखेँ जन्म र कर्मको संयोजनले सफल हुने हुँदा सासू बुहारी मैं समतुल्य देखें देखे, संग्रह कविता संग्रह सोझ मुक्त मोड़ अरुण विधा थे साहित्य का मुक्तक नहीं प्यारो होने को कारण के दीदी मुक्तक चाहिँ अब सबैको मन छुने खालको छोटो तपाईँले अब टाइम फुर्सद हुँदैन मान्छेको लामो कविताहरू पढ्नलाई अहिले सबै व्यस्तताको बाबु समय नभएकाले मैले चाहिँ यो छोटो सबैको मन छुने हुनाले मुक्तकै लेख्न ले ले था ले। थालेँ गायकहरूमा सागर हटाउने विधा भनिन्छ नि त है मुक्तकलाई त्यही भएर पनि तपाईँ मुक्तक कति बढी आफू बाँधिनुभयो अब आज त कुराकानी भन्दा पनि बड़ी मुक्तक नै सुन्न मन छ मलाई श्रोतालाई पनि त्यस्तै लागिराखेको होला कार्यक्रम सुन्दै जाँदा मुक्तक सुनाउनु औँसीको रातमा मलाई जुनको याद आउँछ जब कोही टाढा हुन्छ अनि गुनको याद आउँछ औँसीको रातमा मलाई जुनको याद आउँछ जब कोई टाढा हुन्छ अनि गुनको याद आउँछ जब मेरो प्रिय बगैँचामा गुलाफहरू फुल्ने गर्छन् जब मेरो प्रिय बगैचा में गुलाबर फोलने गन एकाएक उठ दृष्टि झलक भेटना हतार हुँचा। खुशी मतीदेऊ बाधार दृष्टि सामू झ वस्तु भेटना हतार हो खुशी मत साउ बाधार मिले धन्सा हिँड्न महल पनि दुध छ होला मनामिले धन्सा हिँड्न महल पनि दुध छ होला तिमीसँगै बस्न पाए झुपडेनी दरबार हुन्छ अर्को सुनौ दिदी अर्को सुनौ आज त हुँदै जीवन मेरो धन्य बन्यो साथी तिम्रो हुन्छु अब मिलन तिमीसँगै भयो तस्बिर तिम्रै छुन्छु अब जीवन मेरो धन्य बनियो साथी तिम्रो हुन्छु अब मिलन तिमीसँगै भयो तस्बिर तिम्रै छुन्छु अब खुसीका ती पलहरू सम्झनामा सङ्घालेर खुसीका ती पलहरू सम्झनामा सम्हालेर भविष्यको लागि एउटा सुन्दर सपना दिन्छु तपाईँ आफू चाहिँ के कस्ता मुक्तक बढी लेख्न रुचाउनुहुन्छ दिदी अहिले अब मुक्तक वाचन गर्दै जाँदाखेरि आफू चाहिँ अलिक बढी कस्ता कस्तो मुक्तकहरूमा आफू रमाउनुहुन्छ म चाहिँ जेस अब त्यो समाजमा त्यो घट घट्ने खालका त्यस्तै त्यस्तै खालका सामाजिक विकृतिहरू त्यस्तैमा म बढी रुचाउँछु लेख्न हजुर अनि प्रेम सम्बन्धी पनि त्यही त प्रेम मिलन बिछोड त्यस्तै अनि देख्न बढी रुचाउँछु हृदयको फुलबारीको असल पानी मनपर्छ उसले नास्ता बजाएको त्यो ताली मनपर्छ हृदयको फुलबारीको असल माली मनपर्छ उसले नास्ता बजाएको त्यो ताली मनपर्छ मनको मान्छे हुँदा दोष पनि गुणा भन्दो रहेछ मनको मान्छे हुँदा दोष पनि गुँडा भन्दो रहेछ सम्झाउने न्युमा गरिएको गाली मनपर्छ कुरा <laughs> गर्न थालेपछि के के बोलिन्छ कुनै बेला साँच्चै साँच्चै खतरा बोलिन्छ पुरा गर्न थालेपछि के के बोलिन्छ कुनै बेला साँच्चै साँच्चै खतरा बोलिन्छ मोहनीको कुनै मन्त्र भएकैले हो कि मोहनीको कुनै मन्त्र भएकैले हो कि तिमीसँग गफाउँदा मनै खोलिन्छ रेलिभिजन एकानब्बे दशमलव छ म एघार सुन्दै हुन्छ श्रोता अहिले म चेतनाको तरङ्ग मुक्तक सङ्ग्रह लेख्नुहुने मुक्तकार मन्जु घिमरे दाहालजीसँग छु र आज हामी चेतनाको तरङ्ग मुक्तक सङ्ग्रहभित्रबाट केही मुक्त कराहरू कार्यक्रममा सुनिरहेका छौँ अर्को मुक्तक दिदी म तिम्रो सहरमा खुसी खोज्दै आएँ तिमीलाई भेटेपछि म औधी रमाएँ म तिम्रो सहरमा खुसी खोज्दै आएँ तिमीलाई भेटेपछि म औधी रमाएँ तर खै कस्तो विडम्बना के देख्दैछु तर खै कस्तो विडम्बना के देख्दैछु तिम्रो पछाडि किन अरुलाई नै पाएँ सङ्ग्रहको विमोचन भएको केही समय अघि हो यो समयको बिचमा के कस्ता प्रतिक्रियाहरू पाइरहनु भएको छ जसले यो सङ्ग्रह पढ्नुभयो हात पार्नुभयो उहाँहरूबाट उहाँहरूले यो सङ्ग्रह चाहिँ एकदम राम्रो छ पढ्ने खालको पठनिएर छ चेतना दिने खालको छ अहिलेसम्म यस्तो निस्केको थिएनन् यसले चाहिँ सबैको मन छुने खालको छ भन्नुभएको हुन्छ सबैजनाले यति लामो समयको मेहनतको फल अहिले पाइराखे जस्तो अनि मनानन्दित भए जस्तो भइरहे होला कसलाई पो छैन र दुःख हाँसेर नै पेल्नु पर्छ भाग्ने होइन समस्यामा दुख जति झेल्नु पर्छ कसलाई पो छैन र दुःख हाँसेर नै पेल्नु पर्छ भाग्ने होइन समस्यामा दुःख जति झेल्नु पर्छ यहाँ हार जित भन्ने कुरा जीवनको घाम छाया यहाँ हाराजित भन्ने कुरा जीवनको घाम छाया बाँच्नलाई जिउने खेल जसरी पनि खेल्नुपर्छ रुखो बोलीभित्र तिम्रो माया गर्ने बानी न्यानो माया दिइरहने त्यो छाती सिरानी रुखो बोलीभित्र तिम्रो माया गर्ने बानी न्यानो माया दिइरहने त्यो छाती सिरानी तिम्रो साथ जुनी जुनी जुरेदेखि हुन्थ्यो तिम्रो साथ जुनी जुनी जुरे जुरेदेखि हुन्थ्यो किन आज प्यासी भए देउ न मलाई पानी <laughs> समय यो समयको चक्रभित्र तिम्रो हाम्रो भेट भयो जिन्दगीको दुःख पिर एकाएक नामेठयो यो समयको चक्रभित्र तिम्रो हाम्रो भेट भयो जिन्दगीको दुःख पिर एकाएक नामेट भयो त्यस्तो बेला घडीले नि साँच्चै हार खाँदो रहेछ त्यस्तो बेला घडीले नि साँच्चै आएर खाँदो रहेछ सँगै हुँदा मेरो हजुर घन्टा पनि मिनट भयो गच्छपको गच्छपको मिठो को को हुनुहुन्छ दिदी घरमा घरमा हामी पाँचजना अनि दुईजना दुईजना छोराछोरी आमा हुनुहुन्छ के कस्तो साथ मिलिरहेको छ लेखनमा घर परिवारबाट घर परिवारबाट सपोर्ट भएर नै म अहिले यसरी छिटै मुक्त गर लेख्न थालेको लेखिसकेपछि सुना घर परिवारमा सुनाउने गर्छु के राम्रो छ राम्रो हुँदैछ पहिलेको भन्दा सुधार हुँदैछ राम्रो छु गुडाटिपी एउटा गाना गाए जस्तो लाग्छ जिन्दगीमा असल साथी पाए जस्तो लाग्छ गुडाटिपी एउटा गाना गाए जस्तो लाग्छ जिन्दगीमा असल साथी पाए जस्तो लाग्छ भक्त ठाने रक्षा गर्न स्वयं भगवान भक्त ठाने रक्षा गर्न स्वयं भगवान मेरै लागि मान्छे बनी आए जस्तो लाग्छ कुनै बेला जवानीको उन्मादले सतायो त्यसै बेला चारैतर्फ प्रेमबादले सतायो कुनै बेला जवानीको उन्मादले सतायो त्यसै बेला चारैतर्फ प्रेमवादले सतायो आखिर स्थायी यहाँ केवल पीडा रहेछ साथ दिएको भएन मात्र यादले सघा कालिनी श्रोता यिनै मुक्त गरेतनाको तरङ्ग मुक्त सङ्ग्रहभित्र पाउनुहुन्छ यस्तै यस्तै लोभलाग्दा मुक्त गरेतनाको तरङ्गभित्र समेटिएको छ मुक्तक सुनिरहेका छौँ हामी लेखक मन्जु घिम्रे दाहाल झिके आवाजमा अनि आजको यो बसाइमा उहाँसँगै छोटो मिठो भलाकुसारी गर्नको निमित्त मुक्त दिदीसँगै जाँगरको चौतारीमा सुस्ताउँदै उभििन मन छ देशमा क्रान्तिकारी अगुवाई मलाई लिन मन छ जाँगको चौतारीमा सुस्ताउँदै उभिन मन छ देशमा क्रान्तिकारी अगुवाई मलाई लिन मन छ महिला पनि मान्छे हो त शङ्का अझै देख्दा महिला पनि मान्छे हो त शङ्का अझै देख्दा नारी शक्ति यही हो भन्ने चिनाइदिन मन छ दिदी अनि अबको योजना चाहिँ के कस्तो बनाउनु भएको छ साहित्यमा मुक्तक मुक्तक र कविता चाहिँ सँगसँगै लैजानु खोज्दैछु अब यो मुक्तक चाहिँ अहिले बढी थालेको छु हजुर त्यही लेखिरहेको छु मुक्त अहिले कार्यक्रम सुन्दै जाँदाखेरि कार्यक्रम सुन्नुहुने श्रोतालाई मुक्तकसँग चेतनाको तरङ्ग पढ्न मन भयो भने कसरी पढ्न सक्नुहुन्छ होला यो चाहिँ अब बजारमा पनि अब यो मुक्तहरू हजुर बजारमा पनि पाइन्छ त्यहाँ अनि आफै पनि भेट हुँदाखेरि मैले दिने गरेको छु बोक्ने गरेको छु अब त्यस्तै तपाईँलाई सरल र सहज तरिकाले कसरी सम्पर्क गर्न सकिएला ए मलाई चाहिँ फेसबुकमा मन्जुरी मिरे दाल भनेर सर्च गरेर हेर्नुभयो भने त्यहाँबाट अनि मलाई भेट्न सक्नुहुन्छ अनि उहाँहरूलाई पनि समय मिल्ने खालले तपाईँलाई पनि पाएको पर्ने हिसाबले सङ्घ उहाँहरूको हातैमा राख्ने जिम्मा यहाँको भयो हजुर मुक्त दिदी भानुभक्त जस्ता रामायण लेख्ने हामी कोही भयौँ भने झुर्मुराउँछ गोर्खा गोर्खा थर्कन्छ विश्व हामी सामर्थ्यमा रह्यौँ भने भानुभक्त जस्ता रामायण लेख्ने हामी कोही भयौँ भने झुर्मुराउँछ गोर्खा थर्कन्छ विश्व हामी सामर्थ्यमा रह्यौँ भने कलम हेर्दा जति सानो किन नहोस् चिनाउँछ नेपाललाई कलम हेर्दा जति सानो किन नहोस् चिनाउँछ नेपाललाई सगरमाथा अझै उठ्न सक्छ हामी एकतामा गयौँ भने सत्यता चाहिन्छ अरूलाई ढाँटेर प्रेम हुँदैन सत्यता चाहिन्छ अरूलाई ढाँटेर प्रेम हुँदैन साथ दिन सक्नुपर्छ हात काटेर प्रेम हुँदैन स्वार्थमा अल्झिएर चिप्लो धेरै हस्नुभन्दा स्वार्थमा अल्झिएर चिप्लो धेरै हँस्नुभन्दा चाला राम्रो हुनुपर्छ गाला चाटेर <laughs> रमाइलो ढङ्गको मुक्त सुनाउनु भयो हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आएका छौँ आज चाहिँ कार्यक्रम को प्रारंभ में मैं चेतना को तरंग मुक्तक संग्रह भिताई मुक्त गरबर बोले तफक आवाज में अ संगसंगे भलाकुरी थोड़े बोले मत आज तब धीरे बोलने भाई मुक्तक बोलने भाई अंत्य में हम मुक्तक सुन्ने दीदी अभी छुटने मुक्तक सुन व्यर्थ जिंदगी में शान भेन आत्मा में भगवान भ बेल छ जिन्दगीमा शान भएन भने आत्मामा कुनै एक भगवान भएन भने भोकालाई थोरै मात्र सन्तुष्टि हुने गरी भोकालाई थोरै मात्र सन्तुष्टि हुने गरी जिन्दगीमा मात्र मुठी दान भएन भने अब हामी दुईटा मुक्त सुन्छौँ दिदी अन्तिममा किसान हो भन्न नलजाऊ अन्न बाली लगाऊ बरू किसानो हौ भन्न नलजाऊ अन्न बाली लगाऊ बरू खेत खन रोप बाली काट कर्म गर्न रमाऊँ बरु खेत खन रोप बाली काट कर्म गर्न रमाऊँ बरु फुटेका हातखुट्टादेखि नाक किन खुम्च्याउँछौँ फुटेका हातखुट्टादेखि नाक किन खुम्च्याउँछौँ अरूको घर नपर्ने ओखती किनेर खाऊ बरु अरूको घर नपर्ने ओखती किनेर हराउन मन लाग्यो मलाई खुसी बाँडी मुस्कुराउन मन लाग्यो मलाई कथा सगरमा हराउन मन लाग्यो मलाई खुसी बाँडी मुस्कुराउन मन लाग्यो मलाई छिपाएर मुटुभित्र बोकेका धेरै धेरै पीडाहरू छिपाएर मुटुभित्र बोकेका धेरै धेरै पीडाहरू तै पनि आज रमाउन मन लाग्नु लाग्ने मलाई आज म पनि थोरै बोलेँ दिदीबहिनी थोरै बोल्नुभयो कार्यक्रममा धेरैभन्दा धेरै चाहिँ चेतनाको तरङ्ग फोल्यो निकै खुसी लाग्यो अन्त्यमा कार्यक्रम सुनिरहनुहुने प्रिय आदरणीय श्रोताहरूलाई के भन्नुहुन्छ यो समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद अन्त्यमा म यो चेतनाको तरङ्ग मुक्तक सङ्ग्रह पढेपछि हजुरहरूले मलाई सुझाव सल्लाह दिनुहुन्छ भन्ने अपेक्षा गरेकी छु यसबाट मलाई हौसला मिल्दैछ विस्तारताको बावजुद पनि मेरो मुक्तहरू सबै सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद दिदी हस् छुटो ङजी लेख्नु भएको अनि ले ले त्यस्तै गरेर शिलाबहादुर मुक्ता फर्नु भएको निकै नै मिठो गीत तपाईँले सुन्नुभयो आजको कार्यक्रम मुक्तक मालामा हामीले कुराकानी गर्यौँ मुक्तकार मन्जु घिमरे दाहालजीसँग र आजको कार्यक्रम भरिरह्यो उहाँकै मुक्त संग्रह चेतनाको तरङ्ग मुक्तकार मञ्चु खिमरे दाहालजीलाई पुनः बधाई पुनः शुभकामना चेतनाको तरङ्ग तपाईँको एउटा उदाहरणीय संग्रह बन्न सफल रह्यो कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तकिया बाँड्न मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्त माला एट रेट जीमेल डट कममा तपाईँहरूले मुक्त खरफहरू छोड्न सक्नुहुन्छ मुक्तक फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खरफहरू प्रतिक्रियाहरू राख्न सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद मैं इंटरनेट संसार में हरदम सात दिने भाई प्रदीप पटनेत सुटुक्का म मदन मंडारी जारा देवीजी गाउन भाई चांदनी शाहजी ले नाती काजी श्रेष्ठजी संगीत भर्म निके मीठो गीत छोड़ चाहोता मीठा मीठा सपना सब भाग में पड़ नमस्कार शुभरात्रि छहरा होना समझना बनी बाकी रहन त्तमा पहाडका तर निहल तराईका हरिया पातमा पहाड Yeah. Okay. a do ta mud tu kam ne chado haru ma kapal sukh ne kar me haru देख पाखा पाखरमा पवन